महामन्त्री ससाङको अवस्था सुधारोन्मुख उनलाई पहिरोको क्षतिबारे सदनलाई जानकारी दिन सभामुखको निर्देशन मरमत भइरहेको बसलाई अर्को बसले ठक्कर दिँदा कञ्चनपुरमा दुईजनाको मृत्यु बंगलादेशमा थप आक्रमण गर्ने धम्की आएश... हिलारी क्लिन्टन विरूद्ध कुनै अपराधिक आरोप दर्ता नगरिने र यूरोकप फुटबल को सेमिफाइनल खेल आज रात देखि शुरू होटिनी फुटबल टीम का प्रशिक्षक जेराड मार्टे द्वारा राजीनामाशन दशमलव तीन बजेटी खबर नमस्कार बिहानदेखि भेन्टिलेटरमा रहेका नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशाक कोइरालाको अवस्था सुधारोन्मुख रहेको चिकित्सकले बताएका छन् श्वास प्रश्वासमा समस्या देखेपछि बिहानदेखि भेन्टिलेटरमा राखेर चिकित्सक टोली उनको उपचारमा खटिएको छ अहिले उहाँ आफै पिसाब गर्न सक्ने अवस्थामा हुनुहुन्छ डाक्टर हरिकशोर श्रेष्ठले भने ब्लड प्रेसरमा पनि सुधार आइरहेको छ उनका अनुसार अहिले प्रेसर नब्बे साठी छ बिहान भने उनको प्रेसर घटेर साठी चालिस पुगेको थियो उनमा बान्ता हुने समस्या पनि देखिएको थियो अन्ठाउन्न वर्ष उनको प्रचारमा डाक्टर भवान भगवान कोइराला र रा, अर्जुन केसीको नेतृत्वमा पन्ध्र सदस्यीय टोली तयार गरिएको छ गैरात्री खाना सकिएपछि कोइरालाले बान्ता गरेका थिए श्वास समेत असहज भएपछि उनलाई राति नै अस्पताल पुर्याएको थियो उनलाई थप उपचारका लागि बाहिर लाने कुरा भइरहे पनि चिकित्सकले अहिले भेन्टिलेटरमा उपचार भइरहेकाले नमिल्ने बताएका छन् कोइरालाकी पत्नी तथा ओम अस्पतालकी वरिष्ठ स्त्रीरोग विशेषज्ञ सुपात्रा कोइरालाले पनि थप उपचारका लागि लैजाने निर्णय नभएको बताएकी छन् चिनको सीमा नदी भएर बग्ने सिन्धुपाल्चोकको भेटेकोशी नदीमा गै राति आएको बाढीले तातो पानी गाविसको बिसवटा पक्की घर बगाउनुका साथै दुई, दुई सय घर उच्च जोखिममा रहेका छन् तातो पानी गाविसको दस किलोको लादेखि लिपिङसम्म करिब दुई घर नदी कटालले गर्दा उच्च जोखिममा रहेको सीमा प्रहरी कार्यालय लार्चाका प्रहरी निरीक्षक खुमलाल भूसाले बताएका छन् नदी काटनाले बाह्र विषय तातो पानी सड़क खण्डमा पर्ने अर्नेको राजमार्गको कोदारीमा कुदा, पचास मिटर पक्की सड़क कटान गरिसकेको र कटान गर्ने क्रममा भवश बढ़दै गएको छ तातो पानी स्थित मानसरोबर बोर्डिङ स्कूल बगाएको छ भन्ने माथिल्लो भोटे कोशी जलविद्युत आयोजनाको दश किलो स्थित बाँध ड्याम पचास प्रतिशत बगाइसकेको सीमा प्रहरी कार्यालयले जा, जानकारी दिएको छ पानी पर्ने क्रम नरोकिएको हुँदा नदी कटानले सड़क तथा घरलाई अझ बढ़ी क्षति पुर्याउन सक्ने पर्ने पुसाले बताएका छन् बाह्र विशी अस्पतालमा भने विहानको तुलनामा अहिले आसपासमा भने बिहानको तुलनामा अहिले नदीको अवस्थामा सामान्य रहेको इलाका प्रहरी कार्यालय बार विषयका प्रहरी निरीक्षक राजु पाण्डेले बताए व्यवस्थापिका संसदको बुधबारको बैठक सुने समयमा सांसदले मुलुकका विभिन्न भागमा बाढ़ी पहिरोका कारण प्रभावित जनतालाई राहत र उचित क्षतिपूर्ति दिन सरकारसँग माग गरेका छन् सांसदले भूकम्पबाट प्रभावित सिन्धुपाल्चोको भोटेको बाढ़ीका कारण आसपासका मानिस प्रभावित भएको गोर्खा प्युठानका विभिन्न ठाउँमा पहिरोबाट पीड़ित भएको जनाउँदै मृतक परिवारलाई क्षतिपूर्ति दिन माग गरेका छन् उनीहरूले बाँकीको सिटा सिंचाइनहरहर भत्किएको घटनाको छानबिन गर्न पनि माग गरेका छन् तत्पश्चात सभामुख उन्सरी घरतीले धनजनको क्षति र महिला हिंसाका सम्बन्धमा सांसदहरूले उठाउँदै आएको सन्दर्भमा सदनमा जवाब दिन सम्बन्धित मन्त्रीलाई निर्देशन दिएकी छन् केही सांसदले तराई मधेस केन्द्रित दललाई अनसन छोडेर संसदमै सङ्घर्ष गर्न र वार्तामा आउन आग्रह गरेका थिए भने केहीले सरकारले नाता र दाताका आधारमा न्यायाधीश तथा राजदूतको सिफारिस गरेको आरोप लगाउँदै त्यस्ता व्यक्तिले पदे जिम्मेवारी पुरा नसक्ने बताएका छन् केही सांसदले विदेश जाने मन्त्रीले आफू खुसी मान्छे लगेको सांसदहरू पनि त्यसमा मुछिएको बारे छानबिन हुनुपर्ने माग गरे सांसदहरू अमृत कुमार बोहरा मोहन बहादुर बस्मेत कृष्ण धेताल परशुराम तामाङ कमल कमला विश्वकर्मा दिलीप प्रसाद कापले दुर्गा पौडेल हरिचरण शाह चिनकाजी श्रेष्ठ प्रकाश ज्वाला बदराम थापा बुधराम थापा रामहरि खतिवडा कृष्ण भक्त पोखरेलले शून्य समयमा भाग लिएका बैठकमा अहिले विनियोजन विधेयक दुई हजार त्रिहत्तर अन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकमाथि छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाब दिने क्रम प्रारम्भ भएको छ पूर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने कञ्चनपुरको अर्जुनीमा बिग्रेको बस मरम्मत गरिरहेका बेला अर्को बसले ठक्कर दुई जनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् सुदूरपश्चिम यातायातको बस बिग्रेर मरम्मत गरिरहेका बेला कञ्चनपुरको महेन्द्रनगरबाट डलधुराको जोगबुड़ाका लागि यात्रु लिएर हिँडेको महाकाली यातायात व्यावसायिक समिति व्यवसाय समितिको ना पाँच ख चौध पन्ध्र नम्बरको बसले शुक्ला फाटा वन्यजन्तु आरक्ष क्षेत्रमा पर्ने झलाएको अर्जुनी जंगलमा बिग्रेर रोकिएको सुदूरपश्चिम यातायातको नाचार ख चालिस पैँतिस नम्बरको बसलाई ठक्कर दिँदा दुईजनाको घटनास्थलमा नै मृत्यु भएको हो ठक्करबाट बस मरम्मत गरिरहेका कञ्चनपुरको कृष्णपुर नगरपालिका एक दोमिल्लाका तीस वर्षीय मदन पन्त र बस कैलालीको तरियाका पचपन्न वर्षीय पदम रोस्याराको घटना स्थलमै मृत्यु भएको हो सुदूरपश्चिम यातायातको बस मंगलबार बिग्रिएपछि उक्त बसका धनी मृतक रोसियाराले आज बिहान भीमदत्तनगरबाट बसको मरम्मतका लागि मदन पन्तलाई लिएर अर्चुनी पुगेका थिए पन्त बस मर्मत गरिरहेका थिए भने बस धनी रोसियारा छेउमा उभिएका बेला बसले ठक्कर दिएपछि दुवैजनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक सुदा रावलले जानकारी दिनुभयो पाँचजना घाइते मध्ये दुईजनाको अवस्था चिन्ताजनक ची, रहेको कञ्चनपुर प्रहरी प्रवक्ता प्रहरी नायक उप केदार खनाले जानकारी दिनुभएको छ घाइतेलाई उपचारका लागि अतरिया स्थित पद्मा अस्पतालमा पठाएको छ त्यसै घटनास्थलमै बसेको राजमार्गमै घुरी रहेको से एक छ नम्बरको स्कर्पियो जीपलाई समेत ठक्कर दिएको थियो ठक्कर दिने बसका चालक पनि फरार रहेका छन् इस्लाम धर्मावलम्बीको महान् चाड ईद बिहीबार मनाइने भएकाले सरकारले सार्वजनिक विदा दिएको छ धेरैले बुधबार ईद भए पनि मङ्गलबार चन्द्रमा नदेखिएका काली मात्रै ईद मनाउन लागेको हो गृह मन्त्रालयले एक सूचना निकालेर ईद पर्ने भएकाले त्यस दिन सार्वजनिक विदा दिने जानकारी दिएको हो इस्लाम धर्म परम्पराअनुसार एक महिना लामो रोज रोजापछिदेखिने चन्द्रमा हेरेर ईद पर्व मनाइने गरिन्छ बुधबार बेलुका चन्द्रमा देखिने भएकाले बिहिबार ईद मनाउन लागेको हो चन्द्रमा देखियो भनेर मुस्लिम समुदायले निवेदन दिएपछि गृह मन्त्रालयले सार्वजनिक विधाको घोषणा गरेको हो ईदको दिन सार्वजनिक विधा दिने पहिल्यै तय भएको थियो तर एक दिन एक सुनको भाव बुधबार तोलाको उन्साठी हजार रुपियाँ पुगेको छ मङ्गलबार तोलाको अन्ठाउन्न हजार नौ सय रुपियाँमा कारोबार भएको सुनको भाव 100 सय रुपियाँले बढेको नेपाल सुनसादी व्यवसाय महासङ्घले जनाएको छ यसअघि गएको दस गते युरोपियन युनियन युयुबाट बेलायत छुटिने भए पनि एकदमै तोलाको तिन हजार बढेर उन्साठी हजार पुगेको सुनको भाउ भने गर्दै गएको थियो तर यो हप्ताको सुरुदेखि नै सुनको भाव फेरि बढ्न थालेको छ अन्तर्राष्ट्रिय बजारमा नै भाव बढेपछि नेपालमा पनि महँगो भएको महासङ्घले जनाएको छ सुनको भाव बढेपछि कारोबार निकै प्रभावित भएको सुन व्यापारीले बताएका छन् भाउ बेचेपछि बढेपछि बेच्ने धेरै भएका उनीहरूको भनाइ चा। छ यस्तै चाँदीको भाउ पनि पाँच रुपियाँले बढेर तुलाको नौ सय कारोबार भइरहेको छ खबर खबरमा केही देश बाहिरका खबर अन्तर्राष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेट आईएसले बंगलादेशमा थप हमला गर्ने धम्की दिएको छ ढाकाको एक रेस्टुरेन्टमा आतंकवादी हमला भएको एक साता नबित्दै आइसिसी आइसिसीले बङ्गलादेशमा थप आक्रमण गर्ने चेतावनी दिएको हो एक भिडियो सन्देश जारी गर्दै सो सङ्गठनले बङ्गलादेश सरकारलाई गैरमुस्लिम भनेको छ भिडियोमा तीन बङ्गलादेशी मुलुकका लडाकु समेत छन् तर उनीहरूको पहिचान खुलेको छैन भिडियोमा उनीहरूले आफूहरूसँग गुमाउनका लागि केही बाँकी नरहेको भन्दै जित हासिल नभएसम्म सङ्घर्ष जारी राख्ने जनाएका छन् ढाका हमलाको जिम्मेवारी आइएसीले लिएको छ तर बङ्गलादेश सरकारले भने सो हमलामा इस स्थानीय उग्र उग्रवादी सङ्गठनको संलग्नता रहेको भन्दै आइएसको संल संग्लं, संलग्नता नरहेको दावी गर्दै आएको छ अमेरिकाको सङ्घीय जाँच आयोग एफबीआईले राष्ट्रपति पदका उम्मेद्वार हिलारी क्लिन्टन विरुद्ध कुनै आपराधिक आरोप दर्ता नगर्ने भएको छ हिलारी क्लिन्टन अमेरिकाको विदेश मन्त्री हुँदा उनको इमेलका बारेमा अनुसन्धान गरेको एफबीआईले कुनै आरोप दर्ता गर्नुपर्ने नदेखिएको भन्दै अब अपराधिक आरोप दर्ता नगर्ने जनाएको छ क्लिन्टनमाथि सरकारी परियोजनाका आधिकारिक इमेल व्यक्तिगत इमेल मार्फत पठाउने गरेको आरोप लागेको थियो जुन आरोप क्लिन्टनले अस्वीकार गर्दै आउनु भएको थियो एफबिआईको निर्णय अनु निर्णयले राष्ट्रपतिको पदको चुनाव प्रचार प्रसारमा लागेकी क्लिन्टनलाई भने राहत मिलेको छ उता अमेरिकी राष्ट्रपति पदका अर्को उम्मेद्वार डोनाल्ड ट्रम्पले भने एफबीआईको निर्णयको विरोध गर्दै विदेश मन्त्री जस्तो पदमा रहेका क्लिन्टनले सरकारी मेललाई व्यक्तिगत रूपमा प्रयोग गर्नु गैर कानूनी भन्दै कारवाही हुनुपर्ने माग गरेका छन् <स्थाँगा> मा युरोक फुटबलले सेमी फाइनलका खेल आज रातिदेखि शुरू हुँदैछन् अन्तिम चरणमा फ्रान्ससँगै पोर्चुगल ओयल वेल्स र जर्मनी आएका छन् पहिलो सेमी फाइनलमा पोल्यान्डलाई हराएको पोर्चुगलले बेल्जियमलाई हराएर आएको वेल्ससँगै खेल्नेछ यी खे, दुई खेल यी दुई बीचको खेल राति पौने एक बजे लियोनामा हुनेछ यस्तै आइसल्यान्डलाई हराएको फ्रान्सले इटालीलाई हराएको विश्वविजेता जर्मनीसँग बिहिबार राति खेल्नेछ र अर्जेन्टिनी राष्ट्रिय फुटबल टिमका प्रशिक्षक जेरार्ड मार्टोनले आफ्नो पदबाट राजीनामा दिएका छन् गोपा अमेरिकाको फाइनलमा चिलीसँग पराजित भएको एक सातापछि त्रिपन्न वर्षीय मार्टिनोले राजीनामा घोषणा गरेका हुन् यसअघि नै कप्तान लिओन मेसीले अर्जेन्टिनी टीमबाट नखेल्ने घोषणा गरिसकेका छन् अर्जेन्टिनी फुटबल संघले निर्णय लिन नसक्नु ओलम्पिक फुटबलका फुट लागि खेलाड़ी छनौटमा ठूलो समस्या देखिएको भन्दै राजीनामा दिएको मार्टिनोले जारी गरेको विज्ञप्तीमा उल्लेख छ काङ्ग्रेस महामन्त्री ससाङको अवस्था सुधार उन्मुख उनलाई थप उपचारका लागि अहिले बाहिर लैजान नमिल्ने बाढी पहिरोको क्षतिबारे सदनलाई जानकारी दिन सभामुखको निर्देशन मर्मत भइरहेको बसलाई अर्को बसले ठक्कर दिँदा कञ्चनपुरमा दुईजनाको मृत्यु बङ्गलादेशमा थप आक्रमण गर्ने आइसको धम्की हिलरी क्लिन्टन विरुद्ध कुनै आपराधिक आरोप दर्ता नगरिने र युरोक फुटबलको सेमी फाइनलमा खेल आज रातेदेखि शुरू हुँदै अर्जेन्टिनी फुटबल टिमका प्रशिक्षक जेरार्ड मार्टिनोद्वारा राजीनामा प्राविधिक मित्र वीरेन्द्रलाई धन्यवाद तपाईँ हाम्रा पढ्न र चाहेको बेला समाचार बुलेटिनहरू तथा कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ अब तपाईँले छ बजीको युनिटी खबर सुन्न सक्नुहुनेछ अहिलेलाई समाचार बुलेटिनबाट मलाई पनि